आज पनि मुलुकको विभिन्न भागमा वर्षा भइरहेको छ नदीहरूमा जलस्तर बढेर बस्तीमा पुगेर जनजीवन थप कष्टकर बन्दै गएको छ बस्ती र घरमा पानी पसेपछि कतिपय स्थानका बासिन्दा विस्थापित भएका छन् यसैबीच नारायणी नदीमा पानीको बहाव खतराको सङ्केतभन्दा माथि नागेको छ जिल्ला दैविक प्रकोप उद्धार समितिका आफ बलराम लुटेलका अनुसार आज दिउँसो बाह्र बजे पानीको स्तर आठ दशमलव दस देखाइएको छ आठ मिटरलाई खतराको सङ्केत मानिन्छ पानीको भहावले खतराको सुजी नागेपछि नारायणी नदी किनारमा खतराको साइरन बजाइएको छ आठ मिटर खतराको सङ्केत नागेकाले सचेत रहन सम्पूर्णलाई जिल्ला प्रशासनले आग्रह गरेको छ लगातारको वर्षाले पूर्वी चितवनको रत्नगर रमाइलो बस्ती पश्चिम चितवनको मेघौली मङ्गलपुर गुन्जानगर दिव्यनगर क्षेत्रमा प्रभाव पारेको निमित्त प्रमुख जिल्लाधिकारी शिवराम गिलालले जानकारी दिनुभएको छ सिधोवनको कविलास गाविस चारको सत्र किलोमा पहिरो खस्ता नानगढ मुगलिन सडक खण्ड अवरुद्ध भएको छ अविरल वर्षासँगै आज दिउँसो आएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरीकारले चितोवनले जनाएको छ पहिरो हटाउन डिभिजन सडक कारले डोजर पठाइएको छ पहिरो ठूलो भएकाले बाटो खुलाउन केही घण्टा लाग्ने सिदोवन प्रहरीका प्रवक्ता शान्तिराज कोइरालाले जानकारी दिनुभएको छ पहिरो खसेपछि चितोवनबाट काठमाडौँ तथा पोखरा आवत गर्ने गाडीहरू अलपत्र परेका छन् यो बाटो भएर पूर्वी तथा नेपाल जाने झण्डै आइतबारदेखि वर्षा कम हुने भएको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बेलुकीसम्म वर्षा रोकिने सम्भावना छैन मनसुन सक्रिय भएपछि दुई दिनदेखि देशैभरि झरी परिरहेको छ आइतबारबाट भने क्रमशः वर्षा कम हुने महाशाखाका मौसमविद वरू पौडेलले रेडियो अर्पणलाई जानकारी दिनुभयो अहिले देशैभरि अविरल वर्षा भइरहेको छ यो प्रक्रिया भोलि बेलुकीसम्म निरन्तर चल्नेछ मौसमविद पौडेलले भन्नुभयो न्युनचापीय क्षेत्रको रेखा नेपालको मेचीदेखि महाकालीसम्म परेकाले देशैभरि एकसाथ वर्षा भइरहेको छ आज र भोलि पनि आकाश खुल्ने र वर्षा भइरहने उहाँले बताउनु प्रधानमन्त्री सुशील कोइरालाले आफू एक निश्चित उद्देश्य लिएर आएकाले सो उद्देश्य पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ प्रधानमन्त्री राहतकोषमा आर्थिक सहयोग गर्न आएको नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँग कुराकानी गर्दा उहाँले यस्तो बताउनु हो कोइरालाले निर्धारित समयमा संविधान जारी भएपछि देशमा दिगो शान्ति कायम हुने बताउनु छ प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा कोइरालाको भनाईलाई उद्ध गर्दै भनिएको छ संविधान बनेपछि लोकतन्त्रको संस्थागत विकास भएर मुलुकमा विकासले गति लिने प्रधानमन्त्री कोइरालाले भारतले आफ्नो विकासबाट लाभ लिन आग्रह गरिरहेको बताउनु भयो इराकका प्रधानमन्त्री नुरियाल मल्लिकले पद त्यागेको घोषणा गर्नुभएको छ मल्लिकले पद घोषणा गरेसँगै इराकमा सत्ता हस्तान्तरणको अनियोल अन्त्य भएको छ उत्तरी इराकमा इस्लामिक राज्यको पक्षमा रहेको शून्य विद्रोहीको दबदबा बढेका समयमा इराकी सत्ताको प्रधानमन्त्री बन्ने भन्ने अन्यल थियो हालै सम्पन्न निर्वाचनमा बहुमत ल्याएर पनि मल्लिकीलाई सत्ता त्याग्न घरेलु र बाह्य हस्तक्षेप कै थियो त्यही अनुरूप राष्ट्रपति एफाद मौसुमले मल्लिकीलाई सरकार बनाउन आह्वान नगरी उपसभामुख हैदर अली आबादीलाई नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो राष्ट्रपतिको कदम असंवैधानिक भएको टिप्पणी गर्दै उहाँले आफ्ना वफादार सुरक्षा संयन्त्रलाई राजधानी बगदादका महत्वपूर्ण स्थानमा तैनात समेत गर्नुभएको थियो अमेरिका र इरानले समेत मल्लिकीको स्थानमा नयाँ प्रधानमन्त्रीका पक्षमा उभिएका थिए तर मल्लिकीको यो निर्णयसँगै आबादीलाई नयाँ सरकार बनाउन बाटो खुलेको छ र एसिसी अन्डर सिक्सटिन प्रिमियर क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हाँ हासिल गरेको छ मलेसियाको क्रिनारा ओभर मैदानमा आज भएको खेलमा नेपालले सिङ्गापुरलाई उनापचास रनले हरायो खेलमा टस हारेपछि ब्याटिङको निम्ति पाएको नेपालले निर्धारित चालिस ओभरमा आठ विकेट घुमाएर एक सय त्रिचालिस रन बनायो नेपालका कप्तान सुमित महर्जनले एकचालिस रन बनायो भने प्रणित थापाले बत्तीस रन जोडे जवाबमा एक सय चौवालिस रनको लक्ष्यपछि आएको सिङ्गापुरले ओभर दुई बलमा अल आउट हुनु पूर्व चौरानब्बे रन मात्रै बनाउन सक्यो सिङ्गापुरलाई सस्तैमा समेट्न नेपालका पवन सराफले बाह्र रन खर्चदै चार विकेट लिए आजै भएको अर्को खेलमा बहरइनले थाइल्यान्डलाई सात विकेटले हराएको छ यसअघि हिजो भएको पहिलो खेलमा थाइल्यान्डलाई दस विकेटले पराजित गरेको नेपालले तेस्रो खेलमा आइतबार ओमानसँग खेल्नेछ भदौ चार गतिसम्म हुने प्रतियोगितामा नेपाल सिङ्गापुर थाइल्यान्ड बहरैन ओमान र मलेसियाले भाग लिएका छन् एक बकुलर पुरानो कर्मचार पेट्रोल पंप संगे फोन नंबर शून्य छप्पन्न पांच त्रिसठी दुई सौ नब्बे रंग रोग सैनेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एशियन फेय को जानकारी कराइन नदी मात्र को कोर्स पड़ाई हुने छयास एक सौ चौरातर चितेक मेसिन द्वारा एक गाडी फोन शून्य छ एक मोबाइल अन्ठानब्बे पाँच पचास नतिजा ल्याउने तपाईँको सपना